अहिल दिवसों को दुई बजे अवसो को दुई बजे मनोरंजन का लगी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 स्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पास मेघाहसँगै इन्टरनेट लाइनमा डब्लु डब्लूब्लू डट रेडियो अर्पण डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो सु दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि माओवादी अध्यक्ष दहालले सम्भावाल्ने पदीय विवाद र विस्तारित बारे छलफल गर्न एकीकृत माओवादीको पदाधिकारी बैठक बस्दै अहिलेको बजर लगानी मती नभएको निजी क्षेत्रका प्रतिनिधिहरूको गुनासो सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्न आफूले तयारी थालेको माओवादी उपाध्यक्ष गजरेलको भनाई भारत सर्वोच्च अदालत द्वारा महाराष्ट्र राज्य दान्स बारम लगाई को प्रतिबंध हटाने फैसला म्यांमार का राष्ट्रपति श्री ने यह वर्ष को अंत्यसम सब राज बंदी रिहा करने रेस्ट इंडीज पाकिस्तान बीच को दोसरे दिवसीय क्रिकेट आज हो जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टौन का विज्ञापन सदै विज्ञापन का अब समाचार विस्तारमा उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एकीकृत नेकपा माओवादी नै सम्हाल्ने भएको छ एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचन्नले आजबाट समितिको नेतृत्व सम्हाल्नु भएको छ समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचन्नले नै गर्नुभएको थियो प्रचण्ड संयोजक भएपछि समितिको बैठक आजै बस्ने तयारी भइरहेको छ तर बैठकको समय भने तय हुन बाँकी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ समितिको आज बस्ने बैठकमा नेकपा माओवादीलाई निर्वाचनको विपक्षमा रहेका दलहरूसँग गर्ने वार्ता सोमबार समिति र सरकार तर्फबाट पठाएको पत्र लगायतका विषयमा छलफल हुनेछ <स्तित्तिति> एकीकृत एक नेकपा माओवादीले पार्टीभित्रको पदी विवादलाई चुनावसम्म थाती राख्ने तयारी गरेको छ अन्य विकल्पमा जाँदा थप विवाद आउने र चुनावी कार्यक्रममा असर पर्ने भन्दै अहिले रहेका पद पदविभाजन नगरी चुनावमा जाने तयारी भएको जान एक नेताले जानकारी दिनुभयो प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि एउटा विकल्पको रूपमा त्यस लागि सारिएको बताउनुभयो पद विवाद र विस्तारित बैठकबारे छलफल गर्न एकीकृत माओवादीको पदाधिकारी पूर्वस्थायी समिति सदस्य तथा ब्युरो प्रमुखहरूको बैठक आज पनि बोलाइएको छ दिउँसो तिन बजी केन्द्रीयकाले बोलाएको बैठकमा विस्तारित बैठक छलफल केन्द्रित रहनेछ प्रवक्ता सापकोटाले अहिलेसम्म तिन बजेका लागि बैठक तय भएको तर उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्ने बसेर चल्न सक्ने बताउनुभयो विस्तारित बैठकमा विवाद मिलाउनु अघि उच्च तहको नेताहरूबीच सहमति गर्ने प्रयासमा एकीकृत माओवादी लागेको छ रेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्नको लागि आफैले तयारी थालेको बताउनु भएको छ आज बिहान सुनसरीमा गजुरेले गर... मुख्य चार दल र मोडभेडमा गएकोले आफूले पनि त्यसको प्रतिकार गर्ने तयारी गरेको बताउनुभयो उहाँले कस्तो खाले तयारी भनेर खुलाउनु सबैभन्दा ठूलो हतियार भनेको जनता हो हामी जनताको घर गएर स्वच्छ बनाउने काम गरिरहेका छौँ गजुरेले भन्नुभयो निजी क्षेत्रका प्रतिनिधिहरूले अहिलेको बजेट लगानी मैत्री नभएको गुनासो गरेका छन् आज बिहान मिडिया इन्टरनेसनलले गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदेपजङ पाण्डेले अहिलेको बजेटले अघिल्लो बजेटका राम्रा कुरा समेत समेट्न नसकेको बताउनु उहाँले लगानी वर्षलाई व्यवस्था गरेको र पुराना राम्रा कार्यक्रम समेत नसमेटेको कारण लगानीको वातावरण बनाउने खालको बजेट आउन नसकेको बताउनु चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्र भीर मालाकारले बजेटले लगानीको वातावरण बनाउन नसकेको बताउनु भयो उहाँले अहिलेको बजेटले उद्योगिक व्यवसाय निराश बनेको बताउनु भयो त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष श्यामप्रसाद बजुगाईले बजेटले साना व्यवसायको समस्या समाधान गर्न नसकेको बताउनुभयो अर्थविद चन्द्रमणी अधिकारीले लगानीको लागि प्रतिफल बैंकको लगानीको सुरक्षा हुनुपर्नेमा अहिलेको बजेटले त्यसलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो अनुसार पूर्व सूर्य दक्षिणायणतिर गई कर्कट रेखामाथि पुग्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ हिन्दू अनुसार सूर्य दक्षिणायण हुँदा देवताको रात पितृको दिन हुने भएकोले हिन्दूहरूले साउन महिनादेखि पितृ थालनी गर्ने प्रचलन पनि रहेको छ महानुखाई मुरेब्जाने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित र हिलो महिनाबाट छुटकारा पाउन एकापसमा रमाइलो गरी भोज खाने चलन पनि रहेको छ हिलोमा लामो समयसम्म काम भएकाले हिलोबाट फैलिने रोगबाट जोगिन लुतो फाल्नेज कुकुर डाइलो काग भलायो कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका औषधी वस्तुहरू वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो अर्थात लुत्तो फ्याँक्ने चलन छ आज कन्दादक नामक राक्षसको पूजा पनि गर्ने गरिन्छ जसले दाँध लोतो, दा दा लोतो खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ साथै लुतो फ्याँक्दा नाङ्लो ठुटाउने शंख फुक्ने घंटो बजाने ढिकी कुटने की सा। साथै साउन महीनाभर हिन्दू नारी हाथ में मेहेन्दी और हरिय चूरा लगने चलन प्रत्येक सोमवार व्रत बस्ने करिव सा। मंदिर को सोमवार विशेष घुसो लगने प्रहरले आज बिहान वीरगन्जबाट छयानब्बे हजार पाँच सय नक्कली भारतीय नोटसहित पाँचजनालाई पक्राउ गरेको छ प्रहरले बिहान साढे एघार बजे बीरगन्ज उौधर रानीघाटका वीरेन्द्र कुमार गुप्ता रौनियर वीरगंज तेह्र घडियरवाका कृष्ण सहा बाराज जी झिटकैया आठका परमामहतो पर्सा भेकमपुरका सुरेश पटेल भार्द भारदव मोतिहारीका रियाज मियालाई पक्राउ गरेको हो नकली नोटो सारप्र प्रयोग गरेको बाढति पाँच पाँच पाँच नम्बरको मोटरसाइकल समेत बरामद गरेको वडा प्रहरी कार्यले वीर्ताले जनाएको छ सुरक्षित यात्राको माग गर्दै नागरिक समाजले आह्वान गरेको माडीको चक्काजाम साढे घण्टापछि खुलेको छ सुरक्षित यात्रा सम्बन्धी विभिन्न आठबोधे माग राख्दै यातायात व्यवसाय र स्थानीय प्रशासनलाई दबाव दिन समाजले आज चक्काजामको आह्वान गरेको थियो स्थानीय राजनैतिक दलका प्रतिनिधि यातायात व्यवसाय तथा नागरिक समाजका आगुवाहरूले भोलि वार्ता गर्ने सहमति भएपछि चक्काजाम खुलेको हो भोलि दुई बजे जिल्ला प्रशासन कार्यचितमा आफैले राखेको मागको विषयमा छलफल गरी सहमतिमा माडीको चक्काजाम खुलेको बता बगैतर्फ गई को ग एक तीन आठ आठ सात नंबर को बस मड़ी बगोड़ा बासी समय दुर्घटना भड़ीवासी आंदोलित भ मतदाताहरूको संख्या घटेको देखिएपछि निर्वाचन आयोग नाम दर्ता गराउने समय बढाउने नबढाउने छलफलमा जुटेको छ हिजो सार वा दशम नाम दर्ताको औपचारिक समय सकेपछि लाखौं मतदाताको नाम छुटेकाले त्यसको अध्ययन गरिने आयोगले जनाएको छ आयुक्त अयोध्या प्रसाद यादवले छुटेको मतदाताहरूको बारे अध्ययन गरिने बताउनुभयो कति मतदाताहरू किन छुटे त्यसको अध्ययन गरेपछि थप समय थप गर्ने नगर्ने भन्ने विषयमा निर्णय लिन उहाँले बताउनुभयो नेपाली सेनाले आजदेखि नयाँ कार्य पोसाक लागू गरेको छ पहिलो चरणमा नयाँ पोसाक हप्ताको तीन दिन मात्रै लागू हुनेछ सेतो सट र हरियो पाइण्डसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यका विभिन्न इकाइहरूमा कार्यरतका लागि लागू गरिएको छ सैनिक मुख्यालयका अनुसार अन्य पुरानै पोसाक लगाइनेछ पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यका विभिन्न इकाइका सबै सैनिकले भने नयाँ लगाउन पाएका छैनन् अब पालो अर्पण जुनावाजको अर्पण जुनावाजमा हाम्रो प्रश्न छ आर्थिक वर्ष दुई हजार सत्र एकहत्तरका लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको प्रतिक्रिया के छ ए सकारात्मक छ बी आशा गरेको जति भएन र से कार्यान्वयनमा चुनौती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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ़ क्षेत्रा बेरगन्ज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ़ मोगलिन सडक खण्ड मुगली नबिसै काठमाडौँ सडक खण्ड मोगलिन दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्राँसी बोटो सडक खण्ड पनि खुल्ला रहेको छ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 अब अन्तर्राष्ट्रिय समाचार म्यानमारका राष्ट्रपति थेन्सेनले यो वर्षको अन्त्यसम्म सबै राजनैतिक बन्दीलाई रिहा गरिने बताउनु छ पहिलो औपचारिक भ्रमणका क्रममा बेलायत राष्ट्रपति थेन्सेनले त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनासँगको भेटपछि यो वर्षको अन्त्यसम्म म्यानमारमा आस्थाका बन्दी नरहने बताउनु हो उहाँले विशेष समितिले हरेक राजनैतिक बन्दीको मुद्दाको समीक्षा गरिरहेको पनि बताउनुभयो राष्ट्रपति थेन्सेनले एक हप्ताभित्र देशका जातीय समूहसँग युद्ध हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो देशव्यापी युद्ध विराम हुन सक्ने र देशमा साठी वर्षमा पहिलोपल्ट बन्दकहरू शान्त हुने भन्दै उहाँले त्यसका लागि कठिन वार्ता गर्नुपर्ने र कड़ा सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो बेलायती प्रधानमन्त्री क्यामरूले म्यानमारमा राजनैतिक सुधारको प्रक्रिया सकारात्मक भन्दै मानवाधिकार रक्षा र क्षेत्रीय द्वन्दको लागि उत्कृष्ट कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो भारतको सर्वोच्च अदालतले महाराष्ट्र राज्यमा डान्सबारमा लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको छ मुम्बई उच्च अदालतको फैसलालाई सदर गर्दै आज सर्वोच्चले बन्द गरेका डान्सबारहरू खोल्न आदेश दिएको हो सर्वोश्वी डान्स बार सञ्चालनको लागि नया लाइसेन्स लिनुपर्ने आदेश पनि गरेको छ महाराष्ट्र राज्य सरकारले सन् दुई मा पाँचमा राज्यका सबै डान्स बार बन्द गर्ने आदेश दिएको थियो सन् दुई हजार छमा उच्च न्यायालयले रोजीरोटीको अधिकार खोज्न नपाइने भन्दै सरकारको प्रतिबन्ध खारिज गरेपछि सरकारले त्यस विरुद्ध सर्वोच्चमा चुनौती दिएको थियो सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राज्यभरका डान्स बारमा काम गर्ने छँदै पचहत्तर हजार युवतीले फेरि रोजगारी पाउने अनुमान गरिएको छ डान्स बारको आडमा यौन व्यवसाय सञ्चालन हुने गरेकाले तिनको सञ्चालनमा पनि प्रतिबन्ध लगाउनु पर्ने सरकारको तर्क <ण्दागाँ> छ खेलसम्म सारा वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रो दिवसीय क्रिकेट आज हुँदैछ पाकिस्तान मेलवाह वर्ल्ड हक र वेस्ट इन्डिज डोन बाभ्रोकको कप्तानीमा मैदानमा उत्रनेछ खेल नेपाली समयअनुसार तीन बजेपछि शुरू हुनेछ पाकिस्तान पहिलेको दिवसीयमा जित निकालेकोले आज पनि उच्च मनोबलको साथ मैदानमा उत्रदैछ भने फराकिलो हार विहोरीको वेस्ट इन्डिज आज जितको खोजीमा हुनेछ यसअघि पहिलोको दिवसीयमा पाकिस्तान एक रनको फराकिलो अन्तले विजयी भएको थियो उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एमा अध्यक्ष दाहाली सम्हालले पदीय विवाद र विस्था बारे छलफल गर्न एकीकृत एक माओवादीको पदाधिकारी बैठक बस्दै अहिलेको बजेट लगानी मैत्री नभएको निजी क्षेत्रका प्रतिनिधिहरूको गुनासो सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्न आफूले तयारी थालेको माओवादी भारतको सर्वोच्च अदालतद्वारा महाराष्ट्र राज्यमा जाँचबारमा लगाइएको प्रतिबन्ध हटाउने फैसला म्यानमारका राष्ट्रपति सिंहले यो वर्षको अन्त्यसम्म सबै राजनैतिक बन्दुलाई भिया गर्ने तर वेस्ट र पाकिस्तान बीचको दोस्रो दिवसीय क्रिकेट आज हुँदै हौस्त दिवस दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार